हेलो नानी रामरी हुर्केका रहेछन् है नानी सन्तान हुन् यसलाई राम्रोसँग हुर्काउनुहोला सायद भोलिका दिनमा जब यो सञ्चार माध्यममा समेत आइसकेपछि यहाँको समाज अनि पिताम्बर पाण्डेजी यदि दोषी हो भने तपाईँले भने जस्तै सम्बन्ध रहेको हो भने उहाँले स्वीकार गर्नुहोला धेरै नरोउनुहोला जीवन हो जीवनलाई जसरी पनि बाँच्नुपर्छ तपाईँलाई जस्तो अरू दिदीबहिनीलाई पनि पर्छ मैले मात्रै नराम्रो काम गरेँ समाजमा भन्ने नसोच्नुहोला है त काम गरेँ जस्तो लाग्छ अनि कसैको मूर्तिलाई हेर्नु मन लाग्दैन कसैले गर्दैन अनि के गर्नु रुल्दै गर्नु हजुर दिदीमा सुत्ने खाना मिठो पनि हुन्न कामोली गाली गरेर पनि खानै सक्दैन अनि त्यही भएर बस्छ त्यसमाथि सम्झाउनेहरू धेरै हुन्छन् होला जन पीडा हुन्छ होला हजुर झन् सम्झाउँछन् कि झन् पीडा हुन्छ झन् खानै मन लाग्यो खान पनि मन लाग्दैन अनि त्यतिकै बस्नु मन लाग्छ कसैको मुखतिर हेर्नु मन मन लाग्दैन अनि त्यही भएर सुत्तिर हुन्छ समाजमा तपाई जस्ता धेरै चेलीहरू आफू छोरी हुनुको पीडा यसरी नै भोगिरहेका छन् यदि पुरुष भइदिएको भाइ यस्तो हुन्न थियो पुरुषलाई त के मतलब भयो र दुबै भाइ यत्तिकै गाउँमा बदनाम चल्ने भनियो उनीहरूलाई बदनाम चले पनि त्यति ठुलो पीडा हुँदैन उनीहरू ठाडो सिर लाएर हिँड्न सकेका छन् तर तपाईँ आफ्नै घरभित्र ठाडो सिर लगाउन सक्नु भएको छैन होइन त सक्दैन ठाडोसिर लाएर हेर्नु मन लाग्दैन घरभित्र अनि कसैलाई पनि देख्नु मन लाग्दैन अनि के गर्नु रुँदै बस्दै गर्नुपर्छ बस्छु दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु आफ्नो अनि म त बिग्रेर गए पनि अनि मेरो दिदीबहिनी कोही पनि नबिग्रोस् भन्न चाहन्छु <laughs> यस्तो रहेछ होइन यो माया प्रेम भन्ने चिज पनि है यस्तै रहेछ पीडा हुँदो रहेछ माया प्रेम पनि जाली भनी हुँदो रहेछ स्वार्थ मात्रै त रहेछ आखिर होइन गाविस वडा नम्बर छ ढिक्कु राकी रानी मैया पाण्डे नाम परिवर्तनको जुन पीडा सुनिहाल्नु भयो आदरणीय श्रोता त्यसमा पनि विशेष गरेर जो अविवाहित हुनुहुन्छ जो भर्खर पढ्दै हुनुहुन्छ कसैले फकायो भन्दैमा नजर जुद्यो भन्दैमा यसरी विशेष गरेर यो शारीरिक सम्बन्धतिर आकर्षित नहुनुहोला यस्तो कारणले गर्दा यी रानी मैया पाण्डेको जस्तै भोगाई तपाईँले भोग्नु पर्ने छ यसप्रति सचेत हुनुहोला भन्दै यी पाण्डेलाई यो समाज यहाँको प्रहरी प्रशासनले न्याय दिलाओस् यसरी तिनलाई आँसुको ढिका निएर सधैँभरि बाँच नबनाओस् भन्दै यी पीडितको घरबाट बिदा चाहन्छौँ अवस्त धिकुराकी उनै कुमारी आमाको यो कथा कथासँगै आजलाई ओजेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुलमी वा तपाईँ जुन रेडियो सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ त्यस्तै ते आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे सै तीस में सूचित करजेल ओजेल का खबर सुनेर साथता अविधि में सात दिने साथी महेश बोरा विशेष धन्यवाद दीदी मज़ को साथी प्रेम सुनार बीता चाहू नमस्ते